फिटिंग दक्ष आधिकारिक रएको जानकारी ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानबे चार बावन छोरा महाधिवेशनलाई मुख्य एजेन्डाबाट बढाल्न खोजेको नेकपा एमाले संसदीय दलका नेता ओलीको आरोप भारतीय र अमेरिकी राजदूतसँग नेकपा एमालेका वरिष्ठ नेता नेपालको भेट तोकियोको समयमा संविधान बन्न नसक्ने एमावतीका अध्यक्ष प्रचण्डको दावी एमालेका कारण अहिलेसम्म छब्बिसजना सभासद्को मनोयन हुन नसकेको आरोप उपनिर्वाचन हुने चितवनको क्षेत्र नम्बर चारमा सुरक्षा व्यवस्था अन्तिम तयारीमा पुगेको जिल्ला प्रशासन कार्य चितवनको भनाई प्रत्येक बुथमा तीसभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने अमेरिकी सेना युद्धमा इराक नफर्किने अमेरिकी राष्ट्रपति ओबामाको स्पष्ट ओक्ति सिया नेतृत्वको इराकी सरकारलाई समावेशी बन्न आग्रह र विश्वकप फुटबल अन्तर्गत आज पनि तिनवटा खेल हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गाहसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब समाचार विस्तारमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वाग्रह र कटुताबाट टिप्पणी गरेर पार्टी नवमहाधिवेशनलाई मुख्य एजेन्डाबाट बढाल्न खोजिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ओलीले आफू स्वस्थ प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता पनि जना भएको छ काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्षका दावेदार नेता ओलीले आगामी दिनमा पार्टीलाई सामूहिक नेतृत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो आफ्नो दिँदा हुन नसकेको र पार्टी नेतृत्व फेरि पनि घुमाएमित व्यक्तिकै वरिपरि रहने स्थितिको अन्त्य गर्न आफूले नेतृत्व स्थानान्तरणको कुरा उठाएको र आफू अध्यक्ष बन्न खोजेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा संविधान बन्न नसक्ने दावी गर्नुभएको छ पार्टीको स्थिति महाकाली राज्य स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली कङ्ग्रेस र नेकपा एमाले यता स्थिति बाध्य संविधान बनाउन खोजेकाले तोकिएको समयमा संविधान बन्न नसक्ने दावी गर्नुभएको हो संविधान सभाले आउँदो माघ आठ संविधान जारी गर्ने कार्यतालिका सार्वजनिक गरेको र राजनैतिक दलहरूले एक वर्षभित्र संविधान जारी गर्ने बताइरहेको इस्तु हो संविधान बनाउनका लागि सबैले लचकता देखाउनु पर्ने बताउनु भएको हो प्रचण्डले एमाले कारण अहिलेसम्म छब्बिसको मनोनयन हुन नसकेको आरोप समेत लगाउनु भयो अर्को प्रसङ्गमा उहाँले एकल जातीय राज्यको पक्षमा नरहेको बताउनु भएको छ नेकपा एमाले र नेपाली कङ्ग्रेसले हल्ला फैलाए जस्तो ए नेकपा माओि जातीय राज्यको पक्षमा कहिल्यै पनि नरहेको दाहालले जिकिर गर्नुभयो नेपालका लागि भारतीय र अमेरिकी राजदूत नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् भारतीय राजदूत र अमेरिकी राजदूत पिटर डब्ल्यु बोरीले नेता नेपालसँग बिहान छुट्टा भेटवार्ता गर्नु भएको हो भेटमा उहाँहरू नेपालको विकास प्राथमिकता आर्थिक सहयोग मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा एमालेको महाधिवेशनका बारेमा कुराकानी भएको छ नेता नेपालले एमाले महाधिवेशनको सन्दर्भ पार्टीभित्र नीति र बहिसारेका बहस प्रधान भएको र यसको अभ्यास गरिएको बताउँदै सकिएसम्म सहमतिबाट र नभए चुनाव गरेर नेतृत्व चयन गरिने बताउनु भएको उहाँको स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ संविधान सभा उपनिर्वाचनका लागि आजबाट मौन अवधि्रो भएको छ पर्सि आइतबार हुने उपनिर्वाचनका लागि गई राति बाह्र बजेदेखि प्रचार प्रसार रोकिएको हो अब उम्मेदवारले प्रचार प्रसारका लागि घर दैलो शुभाष सम्मेलन कुनै पनि गर्न पाउने छैनन् आइतबार देशका चारवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ काठमाडौँ क्षेत्र नम्बर दुईमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले चितु अनुसारमा नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बर्तिया एकमै एमाले उपाध्यक्ष वामदेव गौतम र कैलाली क्षेत्र नम्बर छमा कंग्रेस वरिष्ठ नेता श्री बहादुर देववाले छाडेपछि ती क्षेत्रमा पुन निर्वाचन हुन लागेको हो सारवटै क्षेत्रमा नेपाली कंग्रेस र नेकपा एमाले रदीका बिचमा त्रिपक्षीय प्रतिस्पर्धा बाट मतदान हुने भएकाले नतिजा पनि सोही दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ सिँचाइ मन्त्री एनपी साउथले सरकार भारतसँग कुटनीतिक पहलमा महाकाली नदीमा पक्की पुल बनाउनु पर्ने बताउनु भएको छ प्रेस युनियन आस आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो दुई देशको सीमा नाका का का कारण पनि पक्की पुल निर्माणका लागि भारतसँग कुटनीतिक पहल गर्नुपर्दछ वनवासको पुलको म्याद सकिएको र टनकपुरको पुल यातायातका लागि उपयुक्त नभएका कारण महाकालीमा आवाज आवाजका लागि वैकल्पिक पुल बनाउनु महाकालीमा वैकल्पिक पुल नभएका तथा सञ्चार मन्त्री डाक्टर मेनेन्द्र रिचाल आज सबैलाई जाँदै हुनुहुन्छ सूचना र प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन मन्त्री रिमा मन्त्री रिचाल बेलायत जान लाग्नु भएको हो मन्त्री रिचालसँग मन्त्रालयका सहसचिव कवि राज खनाल पनि जानुहुने भएको छ उहाँ राति साढे तिन बजी अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गर्नुहुनेछ दुई दिने सम्मेलनमा भाग लिएर संसार मन्त्री रिचाल आउँदो बाह्र गते सुतेश फर्कने कार्यक्रम रहेको छ उपनिर्वाचन हुने चितवनको क्षेत्र नम्बर चारमा सुरक्षा व्यवस्था अन्तिम तयारीमा पुगेको जिल्ला प्रशासनका लागि प्रत्येक गरिने भएको छ हाईवे क्षेत्रमा सुबारी साधन सञ्चालनमा कुनै अवरोध नपुग्ने गरी निर्वाचन क्षेत्र प्रवेश गर्ने नाकाहरूमा चेकपोस्ट नै खडा गरेर सुरक्षा तैनात गरिँदैछ असढ आठ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रतिर्फ प्रस्थान गरेका छन् चुनावलाई व्यवस्थित मतदाताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन लागि परेको प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले बताउनु भयो इलाका प्रहरीकाले खैरेनीले आशा एक सय अठाइस किलो गाजा नष्ट गरेको छ पत्रकार जिल्ला प्रशासनकाले चितवन र कैरेनी नगरपालिकाको रोहवरमा नष्ट गरेको हो पूर्वी चितवनको लोथर गाविस एक निवासी अठहत्तर वर्षीय कृष्णबहादुर र तितुङका घरमा प्रहरीले विवेश सुराकीको विशेष सुराकीको आधारमा चेक जाँचका क्रममा नियन्त्रणमा लिइएको सुपरिणामको गाछा नष्ट गरिएको इलाका प्रहरीकाले खरिका प्रहरी निरीक्षक एवं प्रमुखीले चौबिसै घण्टा आफ्नो क्षेत्रमा सुरक्षा र चेकझाँचलाई कडा बनाएको विष्टले बताउनु अख्तियार दुपयोग अनुसन्धान आयोगले काठमाडौँ गाकल गाविसका सचिव तीर्थराज लाई घुसल लिँदै गर्दा रङ्गे हात पक्राउ गरेको छ काभ्रे बनेपा नगरपालिका एक सेवाग्राही संघ राजस्व नतिरी प्रोपर्टी भ्यालुएसनको कागजात मिलाइदिन्छु भने पन्ध्र हजार कोष लिएका थिए गाविस सचिवमा गाविसको खाली लेटर प्याड स्ट्याम्प ल्याइ अनाम नगर स्थित शिखर मूल्यान्डमा खाली प्याडमा सही छाप गरी बाँकी विवरण आवश्यकता अनुसार सेवाग्राही सोमले नै भर्ने गरी कागजस रकम लिने दिने गर्दा गर्दैको अवस्थामा अख्तियारको टुरिले पक्राउ गरेको हो अख्तियार दरूपै अनुसन्धान आयोग इनको दफा उन्नाइसको उपदफा नौ सय तिस बमसीमा अर्यालय तत्काल पदबाट निलम्बन गर्न काठमाडौँका स्थानीय विकास अधिकारलाई लेखी पठाएको अख्तियारले सुनाएको छ हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाउ हात्तै बढेको छ हिजो बाहन्न हजार छ सय तुलामा कारोबार भएकोमा चौध सय रुपियाँ बढेर आज चौन्न हजार प्रति तुला पुगेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ यस्तै चाँदीको भाउ पनि तुलनामा पैँतिस रुपियाँ बढेको छ हिजो सात सय पन्चानब्बे कारोबार भएकोमा आज आठ सय तिस पुगेको छ अब पाल्वर्पणनावासको अर्पणना हिजो हामीले सुधेका थियौँ सरकार गठन भएको लामो समय पनि किन छब्बिसित मनोनित हुन नसकेको होलाको प्रयास भएर होला बे कुरा नमिलेर सी संस्कृति तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी सहमतिको प्रयास भएर होला भन्नेमा पच्चिस प्रतिशत कुरा नमिलेर होला भन्नेमा बयालिस प्रतिशत सी मत भोलिका लागि हाम्रो कारण अहिलेसम्म छब्बीस जना सभासदको मनोनयन हुन नसकेको एकीकृत नेकपा माओवादीको अध्यक्ष प्रचण्डको आरोप प्रति तपाईँ आरो के भन्नु छ सही कुरा वि दोषारोपण मात्र हो से बुझ्ने गाह्रो राजनीति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 ट्राफिक खबर यति बेला नानगढिटौा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मन मोगलिन औ बिसी काठमाडौँ सडक खण्ड मोगलिन द मौली पोखरा सडक खण्ड बुटोल सडक पनि खुल्ला छ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 मौसम, मौसम, एस जुवानी द्वारा, जारी हो। अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति बारक ओबामाले अमेरिकी सुरक्षा फौज अब युद्धमा इराक नफर्कने स्पष्ट पार्नु भएको छ सुन्नी लडाकको संगठन आइसिसीले आक्रमण तीव्र पारेपछि इराकलाई सुघाउन अमेरिकाले सैन्य कारवाही सुरु गर्ने अनुमान गरिकी बेला राष्ट्रपति ओबामाले यस्तो बताउनु भएको हो उहाँले अमेरिकी सुरक्षा फौज सङ्घर्षमा सहभागी हुन इराक नफर्कने तर इराकलाई आतंकवादी विरुद्धको लडाईँमा सुखाउने बताउनुभयो अमेरिका इराकमा इस्लामिक लडाकको विरुद्ध लक्षित र संक्ष संक्षिप्त सैन्य कारबाहीका लागि तयार रहेको तर त्यस्तो कारबाही इराकको अवस्था र आवश्यकताका अबस्ता आधारमा हुने राष्ट्रपति ओबामाको भनाइ छ उहाँले अमेरिकाले इराकमा एउटा सम्प्रदायिकको विरुद्ध अर्कोलाई समर्थन गर्ने गरी कुनै पनि सैन्य कारबाहीलाई समर्थन नगर्ने पनि बताउनु भयो इराक सङ्कटको सैन्य समाधान घोषिन नहुने भन्दै राष्ट्रपति ओबामाले सिया नेतृत्वको इराकी सरकारलाई सुमावेसी बन्न आग्रह गर्नुभयो उहाँले इस्लामिक लडाकु विरुद्धको सङ्घर्षमा सघाउन तिन सयजना सैन्य सल्लाहकार इराक पठाइने बताएको बिबिसीले जनाएको छ विश्वमा शरणार्थीको संख्या पचास मिलियन रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ संयुक्त राष्ट्रसङ्घले शरणार्थी उच्च अनुसार सन् दुई हजार तेह्रमा शरणार्थीको संख्या दोस्रो विश्व उच्च रहेको जनाएको छ सन् दुई हजार तुलनामा सन् दुई हजार तेह्रमा शरणार्थीको संख्या छ मिलियनले वृद्धि भएको उच्च नियोगको प्रतिवेदनमा उल्लेख शरणार्थीको सङ्ख्या नाटकीय रूपमा वृद्धि हुनले शरणार्थीलाई सहयोग गर्दै आएको संस्थाका लागि चुनौतीपूर्ण भएको संयुक्त राष्ट्रसँगै शरणार्थी उच्च आयोगका प्रमुख एन्टोनियो ग्योटेस्काले बताएका छन् पछिल्ला समय सिरिया मध्य अफ्रिका तथा दक्षिणी सुडानमा सर्किँदो युद्धका द्वन्दका त्यहाँका कैयौँ मानिसहरू देश छोड्न बाध्य दे भएकोले पनि शरणार्थीको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूको भुसाइ छ हाल विश्वमा सबैभन्दा बढी शरणार्थी भएको देशको पहिलो नम्बरमा अफगानिस्तान रहेको छ अफगानिस्तानका पच्चिस लाख मानिस शरणार्थीको रूपमा जीवन बा... बिताउन बाध्य भएका छन् त्यस्तै पाकिस्तान दोस्रो नम्बरमा रहेको छ पाकिस्तानका सोह्र लाख मानिस शरणार्थीको रूपमा अन्य देशमा प्लायन भएका छन् खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज पनि तिनवटा खेल हुने भएका छन् ब्राजिलमा सारी प्रतियोगिता अन्तर्गत आजसम्म डिकै जलेर रा घुस्टारीका राति पाउने दस बजे भिन्ने भएका भिन्नेछन् पहिलो खेलमा विजय भएका दुवै टिम आजको खेलमा विजय हुँदै अन्तिम स्वरभित्र पर्ने प्रयासमा हुनेछन् इटालीले एकल्यान्डलाई र कुष्ठारिकाले ओरुगेलाई प्राशित गरेका थिए प्रतियोगितामा कुस्टारिका इटाली र ओरुगेको सम्मान तिन तिन अङ्क सहित सिग्रे राति पौना एक बजी हुने अर्को खेलमा स्वतरल्यान्डलाई र स्विजरल्यान्ड र फ्रान्स भेनेछन् समीमा इमा यी दुवै टिमले पहिलो खेल जितिसकेकाले आज पनि विजयी हुना साथ अन्तिम सोरमा स्थान पक्का हुनेछ सोही समूहमा रहेका इक्वेटर र होन्डुरस बिहान पाउने चार बजे आम्ने सामने हुनेछन् यी दुवै टिमले पहिलो खेल गुमाएकाले आज जित्ने पनि दबाब छ साँझ पाँच बजीको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू एक पुनः एकपटक पार्टी महाधिवेशनलाई मुख्य एजेन्डाबाट बनाउन खोजेको नेकपा एमाले संसदीय दलका नेता ओलीको आरोप भारतीय र अमेरिकी राजदूतसँग नेकपा एमालेका वरिष्ठ नेता नेपालको भेट तोकिएको समयमा संविधान बन्न नसक्ने माओवादीका अध्यक्ष प्रचण्डको दावी एमालेका कारण अहिलेसम्म छब्बिसजना सभासद्को मनोनयन हुन नसकेको आरोप उपनिर्वाचन हुने चितवनको चित्र नम्बर चारमा सुरक्षा व्यवस्था अन्तिम तयारीमा पुगेको छिल्ला प्रशासनकाल चितवनको भनाई प्रत्येक बुथमा तिसभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने अमेरिकी सेनायुद्धमा इराक नफर्किने अमेरिकी राष्ट्रपति ओबामाको स्पष्ट उक्ति सिया नेतृत्वको इराकी सरकारलाई समावेशी बन्न आग्रह र विश्वकप फुटबल अन्तर्गत आज पनि तिनवटा खेल हुने अवस्त साजी को अर्पण बुलेटिन सको सुजिता हम बिताए नमस्कार